दिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारी विश्राममा गयौं तपाईँलाई फेरि पनि हार्दिक हार्दिक स्वागत छ मित्रमन यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि पराविधिक तर्फ बसेर सा साथ दिँदै हुनुहुन्छ साथी प्रेम लुटेलले र म तपाईँका र तपाईँका गजलमा आवाज बुलन्द गरिरहेको छु कार्यक्रमका विमला शर्मा ढुङ्गानाको गजल वाचन गर्दैछु भनेचे भने फर्की आउँछु समुन्द्री यो छ बाजी मैले मृत्यु अनि कालबाट सके जित्न बाजी मैले मृत्यु अनि कालबाट बाँचे भने फर्की आउँछु समुद्री यो छबाट साउको रेण चुकाउन लागि पनि प्रदेशमा साउको ऋण चुकाउन लागि पनि साउको ऋण चुकाउन लागि पनि प्रदेशमा रोएका छन् कति मान्छे ठगिएर दलालबाट बाँचे भने फर्किआछु समुन्द्री यो छबाट भूकम्प पीडितहरू पोख्दैछन् गुनासो यहाँ भूकम्प पीडितहरू पोख्दैछन् गुनासो यहाँ छेकिएन घाम पानी सुइने यो त्रिपालबाट छेकिएन घामपानी चुइने त्यो त्रिपालबाट बाँचे भने फर्किआ समुद्री यो छबाट कोही सन्तान गुमाएछन् कतै पुगेदो बाटोमा ठुलै नोक्सान भयो देशमा यही नयाँ सालबाट ठुलै नोक्सान भयो देशमा यही नयाँ सालबाट बाँचे भने फर्किआछु समुन्द्री <laughs> यो छ नियतिले मलाई मात्रै छलेको छ आजभोलि नियतिले मलाई मात्रै छलेको छ आजभोलि के थामिन्थ्यो आँस्रो धारा उसले दिएको रुमालबाट रुमाल <स्थाँगा> के थामिन्थ्यो आश्रुधारा उसले दिएको रुमालबाट बाँचे भने फर्किआ समुद्री यो छ कि जित्न बाजी मैले मृत्युवानी कालबाट आन्द्रीय मित्रमन तपाईँको बीचमा विमला शर्मा ढुङ्गानाको गजल हामीले वाचन गरेर सुनायौ निकै सुन्दर र सुलित गजल राष्ट्र प्रेम ले उत्प्रोत भएको गजल हामीले वाचन गरेर सुनायौं साँच्चै पनि नयाँ सल लागेबाट हामी नेपाली र नेपालले थुप्रा किसिमका आपद विपदलाई सामना गरिरहनु परेको छ यो आपद विपदलाई हामीले सामना गर्ने क्रममा अहिले संविधानका नाममा कहीँ बन्द त कहीँ हडताल कहीँ झगडा कहीँ झपट कहीँ गाडी जलाउने इट्टा हान्ने काम निरन्तर जारी भइरहेको छ जारी छ यसलाई हामी तत्काल अन्त्य हुनुपर्छ भनेर माग राख्न चाहन्छौ यहाँबाट यो विद्युतीय तरंग मार्फत विमला शर्मा ढुङ्गानाको गजल वाचन गरिरहँदा यो कुरा भन्न बाध्य भएका हुन्छ आजभोलि <skrqn> आजभोलि कतै हराए जस्तो लाग्छ मध्यरातमा खै कराए जस्तो लाग्छ उकालीको बाटो एक्लै भई हिँडिरहँदा उकालीको बाटो एक्लै भई हिँडिरहँदा अनायासै यो मन डराए जस्तो लाग्छ आजभोलि कतै हराए जस्तो लाग्छ हाँसिरे नै बोल्ने बानी मेरो जहिले पनि हाँसिरे नै बोल्ने बानी मेरो जहिले पनि ख्याल ख्यालमै मन पराए जस्तो लाग्छ ख्यालख्यालमै मन पराए जस्तो लाग्छ आजभोलि कतै डराए जस्तो लाग्छ लाग्छ अब तन्त्र मन्त्र मोहनीको लाग्छ अब तन्त्र मन्त्र कामले लाग्छ अब तन्त्र मन्त्र कामले यो मनको नजिक गराएँ जस्तो लाग्छ आजभोलि कतै हराएँ जस्तो लाग्छ मान्दिनँ तिम्रा पाखण्डीका जस्ता कुराहरू नभन्दै मनको थैलु हराए जस्तो लाग्छ आजभोलि कतै हराएँ जस्तो लाग्छ मध्यरातमा खै कराए जस्तो लाग्छ डिआर संगम दीप ओलीको गजल वाचन गरेर सुनाए मित्र निकै सुन्दर र सुलित गजलका साथमा आज उपस्थित भएका छौँ र निकै कणप्रिय साङ्गीतिक बान्कीहरू पनि जोडिरहेका छौँ यति बेला देश विदेशमा हामीलाई एकसाथ श्रवण गरिरहनु भएको छ डब्लु डब्लु डब्लु डट एनएफएम डट लगइन गरेर यति हामीलाई जति मित्रले सुनिरहनु भएको छ तपाईँ सबै सबै मित्रलाई साधुवाद व्यक्त गर्न चाहन्छौँ र धेरै मित्रले फेसबुकमा भनिरहनु भएको छ सन्देशहरू पठाइरहनु भएको छ धनराजी तपाईँको कार्यक्रम हामीले श्रवण गरिरहेका छौँ सुइरहेका छौँ मिठा मिठा गीत सङ्गीतहरू जोड्नुहोस् है र उस्तै सृजना वाचन गर्नुहोस् भनेर आग्रह गरिरहनु भएको छ तपाईँको आग्रहलाई मनन गर्दै अर्को गजल वाचन गर्छु अन्धारो मुहार छ मोटुमा तरबार छ अन्धारो मुहार छ मोटुमा तरबार छ आजकल हेर्नुहोस् घर मेरै संसार छ आजकल हेर्नुहोस् घरमेरै संसार छ अन्ध्यारो मुहार छ जे गर्छौ गर अहिले तिम्रो सरकार छ जे गर्छौ गर अहिले तिम्रो सरकार छ अध्ययारो मुहार छ पैसा दिएपछि ऊ पैसा दिएपछि ऊ जे गर् हतार छ अध्यारो मुहार छ मोटुमा तरवार्छ निकै सुन्दर गजल केशव राजयात्रीको हामीले वाचन गऱ्यौं र छोटो मेठो गजल थियो र अर्क गजल वाचन करिटलर यहा पालिशन यहां हिटलर पालिशन बुद्ध गांधी फालिशन यहां हिटलर पालिन् पश्चिम सुंदरी फोटो पूज्ते पश्चिमी सुंदरी को फोटो पूज्ते अग्निमा सीता भेड़कुटी बालिशन यहां हिटलर पालिन् पानी सुइयो भिज्यो सब मूर्ति पानी सुइयो भिज्यो सबै मूर्ति मंदिर को छानो कहीं टालिशं यहाँ हिटलरहरू पालिन्छन् तपाई जति नै इमान्दार बन्नुहोस् तपाईँ तपाईँ जति नै इमान्दार बन्नुहोस् विरुद्धमा कुटिल चाल चालिन्छन् विरुद्धमा कुटिल चाल चालिन्छन् यहाँ हिटलरहरू पालिन्छन् बुद्ध गान्धीहरू पालिन्छन् <laughs> आदरणीय मित्रमन तपाईँको बीचमा मैले वाचन गरेर सुनाएँ गजल थापा थकितको गजल सिन्दुलीका गजल सर हुनुहुन्छ निकै सुन्दर गजलका साथमा हामीले आजको यो श्रृङ्खलालाई अगाडि बढाइरहेका छौँ अब एउटा तपाईँको बिचमा साङ्गीतिक अभिव्यञ्जना जोड्न चाहन्छौँ त्यसपछि फेरि पनि तपाईँका गजलहरू वाचन गर्नका लागि आउनेछौँ हाम्रो साथ छोडेर कहीँ नजानुहोला तढ़ा जाु तिमी संग कहिले न भेट कसम खाई मिम्रो शहर छोड़ी तढ़ा तहा जु तिमी संग कहे नीटनेसम खा दु मतिम्रो शहर छोड़ी टा तिमीलाई दिा तिमीलाई दिल दिदा तिमीलाई दिल दिदा सधा पाए तिमीलाई दिदा सधाए मैले नजर कति धोखा खाय हमरो प्रेम कहानी फिर से रजा बिरसेरा जामी संग न छह कसंग खा दु मस्ो शहर चोड़ी टा मेरो प्यार समझ ती मेरों प्यार समझी ती मेरों प्यार समझ ती छत पटेन पर मेरो प्यार समझ ती पर्ला पर्ला यो यो साङ्गीतिक अभिव्यञ्जनापछि तपाईँलाई फेरि पनि हार्दिक हार्दिक स्वागत छ अनुसन्धान र आविष्कारको ज्वलन्त परिवर्तन विज्ञहरूको ज्ञान सामाण्ने हेमन्त हो परिवर्तन आन्तरिक वेदनाको धमिलो बादल हटाई आन्तरिक वेदनाको धमिलो बादल हटाई नविद सोचेको प्रहरण वसन्त हो परिवर्तन अनुसन्धान र आविष्कारको ज्वलन्त हो परिवर्तन साहित्य मनहरूमा अन्तर अन्तर्वार्ता गर्दै बाँच्ने कौतूहको कौ मिठासपूर्ण कौ सुख दुःख स्मृति र विस्मृतिको तालमेलमा सुख दुःख स्मृति र विस्मृतिको तालमेलमा सधैँ अझर अमर रहने अनन्त हो परिवर्तन अनुसन्धान र आविष्कारको ज्वलन्त हो परिवर्तन विज्ञहरूको ज्ञान सम्हण्ने हेमन्त हो परिवर्तन मित्रमन, तपाईको बीचमा हामीले सुनिता चौलागाईको गजल वाचन गऱ्यौं उहाँले साधना भनेर साहित्यिक नाम राख्नुभएको छ कोशी पारी काभ्रेका गजल स्रेष्टा हुनुहुन्छ निकै सुन्दर गजलका लागि सुनिता साधनालाई हार्दिक धन्यवाद दिन्छु र आजको कार्यक्रमको बसाई करिब करिब सकिएको छ मित्रमन हामीले आजको यो श्रृङ्खलाको अन्तिम गजलका रूपमा उठाउँदैछौ रमेश सितेज बरालको गजल हो अवविश्वास हरायो तिम्रो अनुहारबाट हो अवविश्वास हरायो तिम्रो अनुहारबाट मैले यस्तै बुझेँ तिमीले पठाएको समाचारबाट केवल अन्तिम पटक तिमीलाई हेर्नु छ मैले केवल अन्तिम पटक तिमीलाई हेर्नु छ मैले बिदा लिनुभन्दा पहिले यो संसारबाट मैले यस्तै बुझेँ तिमीले पठाएको समाचारबाट मिठो बोलेर मुटु मागिन्छ र तट पाइन्छ मिठो बोलेर मुटु मागिन्छ र तट पाइन्छ मैले यस्तै यस्तै बुझेको मैले यस्तै यस्तै बुझेको छु तिम्रो प्यारबाट हो अब विश्वास हरायो तिम्रो अनुहारबाट तिमीले एउटा चोटको बिज रोप्यौ त के भयो तिमीले एउटा चोटको बिज रोप्यौ त के भयो यस्तो चोटहरू त खाएको छु मैले हजारबाट मैले यस्तै बुझेँ तिमीले दिएको तिमीले पठाएको समाचारबाट हेर्नुहोस् विज्ञानले के पो गरेको छैन र यहाँ तर तर खै हटाउन सकेन भाग्न निधारबाट तर तर खै हटाउन सकेन भाग्य निधारबाट तर खै हटाउन सकेन भाग्य निधारबाट हो अब विश्वास हरायो तिम्रो अनुहारबाट मैले यस्तै बुझेँ मित्रमन तपाईँको बिचमा हामीले रमेश क्षेत्रज बरालको सुन्दर गजलमा आवाज बुलन्द गऱ्यौं र कार्यक्रमको अन्तिम भागमा पनि आइसकेका छौँ मित्रमन आजको कार्यक्रम राम्रो लाग्यो साथी सङ्गीलाई भन्नुहोस् केही सुझाव सल्लाह र प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउनुहोस् त्यसका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्क कलङ्की काठमाडौँको ठेगानामा पत्रचार गर्नुहोला त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउनुहोला भनेर मैले आग्रह गरिसकेको छु र फेसबुक पेज एनएफएम प्रोग्राम त्रिवेणी त्यसै धनराज वास्तविक यी पेजहरूमा पनि आफ्ना सुझाव सल्लाह र रचना पठाइदिनुहोला मैले यो आग्रह गरेँ र सधैँ भन्ने कुरा यहाँनिर पनि हेर आजको यो श्रृङ्खलामा पनि बोल्न चाहन्छु तपाईँ मित्र काम गर्दै हुनुहुन्छ राम्रोसँग काम गर्नुहोस् यति बेला काठमाडौँको अर्थात् वरिपरिको परिस्थिति भनेको पानीले भिजेका घरहरू छन् र ती घरहरू भूकम्पले गर्दा चर्किएका छन् र दिउँसो निकै व्यस्त हुन्छ सडक र त्यसै गल्ली घर वरिपरिका पनि त्यत्तिकै हुने हुनाले राति घर भत्काउने चलन छ अर्थात् त्यो प्रक्रिया छ राति काम गरिरहनु भएको छ यतातिर हाम्रो कार्यक्रम सुनिरहनु भएको छ तपाईँ मित्रलाई आग्रह गर्छौँ तपाई काम गरिरहनु भएको यो परिस्थितिमा चिपलो छ पानी परिरहेको छ त्यसैले होसियार आफू सुरक्षित तरिकाले काम गर्नुहोस् होसियार भएर काम गर्नुहोस् हामी यो आग्रह गर्न चाहन्छौं र कोही मित्र बिरामी हुनुहुन्छ औषधि सेवन नगरिकन सुत्ने तर्क गरिरहनु भएको छ भने मलाई मैले सम्झाइदिएँ औषधि सेवन गरेर गर सुत्नुहोस् म गर्छु मोबाइल चार्जरमा राख्न सुताउनु भएको छ भने राखिराख्नुहोस् तिर्खा लाग्ला नजिकै पानी राख्नुहोस् नजिकै भन्दैमा ढोल्ने पोखिने ठाउँमा होइन हात पुग्ने ठाउँमा राख्नुहोस् यसको अर्थ यो हो यो पनि कुरा भनिदिए दिनभरि गरेको कामको समीक्षा सँगसँगै अहिले भर्खरै प्रसारण भएको कार्यक्रम त्रिवेणीको पनि समीक्षा गर्दै गर्दै सुत्ने तर्कर गर्नुहोला भन्छु र आजको यो श्रृङ्खला सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद छ यो श्रृङ्खलामा बजेका गीत संगीतका स्रष्टा दरस्टा सबै सबैलाई हार्दिक धन्यवाद र सृजनाका स्रष्टा दरस्टालाई पनि हार्दिक धन्यवाद दिँदै मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि प्रविधिक तर्फ बसेर साथ दिनुभयो साथी प्रेम लोइटेलाई पनि एकसाथ हार्दिक धन्यवाद दिँदै म तपाईँको आफ्नै साथी धनराज वास्तविक अर्को सातासम्मका लागि विदा चाहन्छु ka It's not Thank you.